तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र विषयवस्तुमा प्रवेश गर्नुअघि तपाईँलाई एउटा प्रश्न के बेरोजगारीकै कारण हाम्रो मुलुक समृद्ध हुन नसकेको हो त हुन त रोजगार मानिसले आफ्नो कमाई घरमा लगेपछि उसको घर अनि परिवारको जीवनस्तर राम्रो हुनु त स्वाभाविक नै हो तर के रोजगारी मात्रैले मानिस अनि परिवार र अन्त्यमा मुलुकलाई समृद्धितिर दोहोऱ्याउँछ त यही विषयमा आज हामी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका लेक्चरर कृष्ण केशीसँग कुराकानी गर्छौं तर शुरूमा यही विषयमा तयार पारिएको यो सामग्री प्रस्तुतिमा सहकर्मी हरिजङ थापा नेपालमा रहेका समस्याहरूको कुरा गर्दा युवामा रहेको बेरोजगारी र अवसरको खोजीमा युवा शक्ति विदेशी हुनुलाई निकै चिन्ताको विषयका रूपमा हेरिएको छ हाम्रो नेपालबाट प्रतिदिन लगभग चौध सयको सङ्ख्यामा युवा बाहिरिरहेका छन् यसैले पनि होला यसपालिको संविधान सभा निर्वाचनका लागि झन्डै सबैजसो दलहरूले आफ्नो घोषणापत्रमा युवा रोजगारको एजेन्डालाई महत्वका साथ अघि सारेका थिए यसैलाई ध्यानमा राखेर पार्टीगत सिद्धान्तका आधारमा सबै पार्टीहरूले आआफ्नो ढङ्गका कार्यक्रमहरू पनि बनाएका छन् यसका लागि अगाडि ल्याइएका बुँदाहरूको निचोड एउटै हो रोजगारीको सृजना र समृद्धि तर यसबीचमा जनमानसमा एउटा भ्रम के सृजना भयो भने रोजगारीको साथसाथै समृद्धि पनि आउँछ एक किसिमले हेर्ने हो भने रोजगारीले समृद्धि ल्याउने क्षमता त राख्छ तर सबै प्रकारका रोजगारीले समृद्धि ल्याउँछ भनेर सोच्नु चाहिँ गलत हुन्छ रोजगारीको सृजना गर्नु भनेको त वास्तवमा निकै सजिलो काम हो उदाहरणको लागि हेरौँ न यदि सरकारले कृषकहरूलाई आधुनिक प्रविधिको प्रयोग गर्नमा रोक लगाइदिने हो भने कृषि सम्बन्धी सबै काम मान्छेले नै गर्नुपर्ने हुन्छ अब एकैजना कृषकले उसको खेतको सबै काम गर्न त सक्दैन उसलाई अरू थुप्रै साथीहरूको साथ पनि त चाहिन्छ नि लौ नयाँ रोजगारीको सृजना भइहाल्यो रोजगारी ल्याए जस्तै यसले समृद्धि ल्याउँछ त एउटा ट्याक्टर वा एउटा हलोको प्रयोग गरी गर्न सकिने काम थुप्रै मान्छे मिलेर गर्दा पनि धेरै मेहनत र धेरै समय लाग्छ यस सन्दर्भमा रोजगारी त सिर्जना भयो तर समृद्धि ल्यायो त यो रोजगारीले त्यसकारण यदि समृद्धिलाई पछ्याउने हो भने हामी रोजगारीको पछाडि मात्र दगुरेर हुँदैन समृद्धिको बाटो भनेको रोजगारीलाई पछ्याउनु नभई अनावश्यक प्रकारको कामकाज र रोजगारी पछाडि दगुर्न छाडेर धन र सम्पत्तिको सृजना गर्न सक्ने नवीन अवसरहरूको निर्माणमा ध्यान दिनु हो फेरि अर्को उदाहरण हेरौँ यसपटक चाहिँ समृद्धिको बाटोलाई सफलतापूर्वक पछ्याउन सफल भएको एक राष्ट्रलाई हेरौँ अमेरिका आजभन्दा सय वर्ष अगाडि अमेरिकाको चालिस प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर थिए तर आज त्यही अमेरिकामा दुई प्रतिशतभन्दा कम जनसङ्ख्या मात्र कृषि क्षेत्रमा निर्भर छन् यति मात्र नभई त्यहाँको खाद्य उत्पादन पनि पहिलेको दाँजोमा बढेको छ यो कसरी सम्भव भयो होला त साँच्चै भन्ने हो भने नयाँ र नवीन कृषिजन्य प्रविधि र उपकरणहरूको आविष्कारले गर्दा नै कम किसानहरूले बढी कृषि उत्पादन गर्न सफल भएका हुन् त्यसो भए अब ती पुराना अनि विस्थापित रोजगारलाई के भयो होला त भन्ने अर्को प्रश्न उठ्न सक्छ आधुनिकीकरणले गर्दा खाद्य सामग्रीको मूल्य घट्न गयो यसका साथै अब मान्छेले खानामा कम मात्र खर्च गरे पुग्ने भयो र बचेको पैसा अरू वस्तुको उपभोग गर्नमा लगाउन सक्ने भए नभए बचत गरेर त्यसलाई कतै लगानी गर्न पनि सक्ने भए यसरी अमेरिकामा मान्छेहरूले आधुनिक र नवीन उपकरणको आविष्कार गरेर कृषि क्षेत्रमा रोजगारी घटाई मानव श्रमिकलाई किफायती ढङ्गले उपयोग गरे एसरी सृजना भएको अधिक मानव श्रमलाई फेरि अर्कै क्षेत्रमा लगानी गरेर र त्यो क्षेत्रमा पनि नवीन आविष्कारहरू गर्दै धन र समृद्धिको प्राप्ति हुन जान्छ यो कुरा पनि साँचो हो कि सबै क्षेत्रमा लगातार एउटै गतिमा आधुनिकीकरण हुन सक्दैन र एउटा क्षेत्रमा किफायत गरिएको मानव श्रम तुरुन्तै अर्को क्षेत्रमा उपयोग गरिहाल्न सकिन्न र त्यसले फेरि नयाँ बेरोजगारीको सृजना हुन जान्छ तर यस प्रकारले उत्पन्न भएको बेरोजगारी रोग्न भई एक अवसर हो बेरोजगारीदेखि डर मानेर यस्तो विकासलाई रोक्नु भनेको आर्थिक वृद्धि र समृद्धिलाई रोक्न खोज्नु हो बरू यसरी बेरोजगारी झेरेर बस्न बाध्य भएको समुदायलाई अरू कुनै क्षेत्रमा नयाँ अवसर खोज्न पनि बाध्य तुलाउँछ मानिसहरू नयाँ क्षेत्रमा नयाँ अवसरहरू खोज्न थाल्छन् र बजारको मागअनुसारको आवश्यक गुणहरूलाई ग्रहण गर्दै अघि बढ्छन् आज विश्वभर यही पद्धतिबाट निर्देशित भई मानिसहरू कृषि क्षेत्रबाट औद्योगिक रोजगारी सेवामूलक रोजगारी र ज्ञानमूलक रोजगारी हुँदै आर्थिक वृद्धि र समृद्धितिर लम्केका छन् र सफल पनि भएका छन् बजारले आफै मानिसहरूलाई के कस्तो प्रकारको सिप हासिल गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सङ्केत दिने गर्छ त्यसैले रोजगारी र समृद्धि हेर्दा एक परिपूरक जस्तै देखिए पनि रोजगारी सृजना हुने समृद्धि भने आउँदो रहेनछ तसर्थ मुलुकको मात्र होइन व्यक्तिगत प्रगतिका लागि पनि रोजगारीको मात्रै पछि लाग्नुभन्दा समृद्धि ल्याउने रोजगारलाई खोज्नु अनि समात्नु बढी बुद्धिमानी हुन्छुको समृद्धिका लागि त नागरिकले जति धेरै काम गर्छ जति धेरै सिप खर्चिन्छ त्यति नै धेरै सघाउ पुग्छ तर पनि रोजगारीले सधैँ समृद्धि किन ल्याउँदैन त बारे आज हामी कुराकानी गर्छौ त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका लेक्चरर कृष्ण केसीसँग कुराकानीका क्रममा सबैभन्दा पहिले लेक्चरर केसीसँग मैले जिज्ञासा राखेँ रोजगारीले सधैँ समृद्धि ल्याउँदैन त्यसो भए के ले समृद्धि पनि हो अर्थशास्त्रले के भन्छ भने तपाईँको जब रोजगारी हुन्छ त्यसले चाहिँ आय वृद्धिसँगै आ, उसको उपभोग उसको लगानी उसको फर्दर इन्कम जेनेरेसन त्यो सँगैसँगै चाहिँ प्रस्पेरिटी पनि हुन्छ भनेर भन्छ अब तर हरेक ढङ्गले चाहिँ तपाईँले भन्नुभएको जस्तै र विज्ञहरूले पनि भन्ने गर्नुभएको जब रोजगारी हुन्छ त्यसले मात्रै चाहिँ समृद्धि हुन सक्दैन भन्ने कुराहरू पनि अर्कोतिर छ त्यसको कारण चाहिँ के हो भने अब उसले गरेको आयबाट उसले कुन क्षेत्रमा लगानी गरेको छ अथवा कुन क्षेत्रमा खर्च गरेको छ कन्जम्सन एक्सपेन्डिचर अथवा कन्जम्सन प्याटर्न चाहिँ कतातिर छ भन्ने कुराहरूमा पनि निर्भर गर्ने गर्छ त्यस कारणले गर्दाखेरि अब यो इन्कमले मात्रै चाहिँ प्रस्पेरिटी डिटरमाइन गर्ने होइन अब यसलाई चाहिँ तपाईँले सोध्नु भएको प्रश्नअनुसार चाहिँ चा, अरु सराउंडिंग जस्तो अब हमारा में चाह व्यापक अनमेंट बेरोजगारी समस्या छस्वें समृद्धि नी भाई देखिजा संगसंगे राजनीतिक परिवेश अरुण इंफ्रास्ट्रक्चर डेवलपमेंट हु हम चेतना स्तर हमी पुरा सब कुछ यहाँले अघि सुरुमा नै भन्नुभयो कि जस्तै यो मान्छेले कमाउनु त कमाउँछ तर कमाइसकेपछि त्यो कमाएको पैसा के कुरामा कहाँ कसरी लगानी गर्छ त्यसले पनि धेरै हदसम्म उसको परिवारमा अनि मुलुकमा समृद्धि कसरी आयो भन्ने कुरामा कुरा निर्भर हुन्छ भनेर भन्नुभयो यो लगानीको जुन हामीले प्याटर्न भन्छौँ नि होइन यो बाहिर बाहिर मुलुकहरूमा र हाम्रो मुलुकमा विकसित मुलुकसँग तुलना गर्दा के फरक छन् नि त यसो हुन्छ डेभलप नेसन्सहरूमा चाहिँ बढीभन्दा बढी प्रडक्टिभ सेक्टरमा इन्भेस्टमेन्ट हुन्छ जुन पनि यो पर्सनल इन्कम छ नेसनल इन्कम छ सबै कुराहरू चाहिँ प्रडक्टिभ सेक्टरलाई हेरेर इन्भेस्टमेन्ट गर्ने चलन हुन्छ हाम्रोमा चाहिँ अरूभन्दा पनि कन्जम्सन प्याटर्न बढी हुन्छ उपभोग बढी हुन्छ जस्तो कसैले कमाइ गर्यो भने त्यसलाई चाहिँ मनोरञ्जन गर्ने घर राम्रो बनाउने बिहा गर्ने अन्य चाहिँ खर्चहरूमा चाहिँ बढी खर्च गर्ने फजुल खर्चहरू भनौँ न जसबाट चाहिँ उत्पादन हुँदैनन् अनुत्पादनशील क्षेत्रहरूमा बढी खर्च हुँदामा चाहिँ उसको फर्दर इन्कम जेनेरेसन अन्य थप आय हुनेमा चाहिँ कमी हुँदै जान्छ त्यसले गर्दाखेरि पनि चाहिँ उसको समृद्धि अथवा चाहिँ उसको आय वृद्धि हुनमा चाहिँ रुकावट आउँछ यो हिसाबले चाहिँ हामी त्यो ढङ्गले चेतनशील भएका छैनौँ कि जो हामी नेपालका इन्कम होल्डरहरू छौँ त्यतातिर चाहिँ हामीले सोचेका छैनौँ कि भन्ने मलाई लाग्छ नि जोडेर उत्पादनशील क्षेत्र भनेको जस बा जुन क्षेत्रमा हामीले लगानी गरेका छौँ त्यसबाट आउने रिटर्न चाहिँ उच्च होस् प्रतिफल उच्च होस् भन्ने कुरा हो त्यो भनेको हाम्रो नेपालको सन्दर्भमा कृषि क्षेत्रमा अथवा चाहिँ हाम्रो हाइड्रो इलेक्ट्रिटि इलेक्ट्रिसिटी क्षेत्रमा माइनिङ क्वायरिङ क्षेत्रमा यी क्षेत्रमा चाहिँ सामुहिक र अलिकति चाहिँ त्यो खालको लगानीहरू हुन सकिरहेको अवस्था छैन त्यस्तो क्षेत्रमा चाहिँ हामीले केही प्रयास गर्ने हो भने सामूहिक अब प्राइभेट सेक्टर अथवा गभर्मेन्ट प्राइभेट सेक्टर यो सेक्टरबाट चाहिँ त्यस्ता ठाउँहरू खोजियो भने चाहिँ उपलब्धिपूर्ण हुन्छ जस्तो यो सेयरमा लगानी गर्ने पनि एउटा चलनै छ भनेर भन्न सक्छौँ हामी नेपाली परिवेशमा यो के उत्पादन मूलक क्षेत्र भनेर यहाँले जुन अघि व्याख्या गर्नुभयो नि यसभित्र पर्ने एउटा काम हुनसक्छ यो हजुर सेयरको चाहिँ उत्पादनशील क्षेत्रभित्र पर्दैन प्रोडक्टिभ सेक्टरभित्र पर्दैन त्यसले इन्कम जेनेरेसन गर्छ केही हदसम्म तर चाहिँ त्यो प्रडक्टिभ सेक्टरमा लिन सकिँदैन अब त्यो पनि के हुन्छ भने क्यापिटलिस्टिक इकोनोमीभित्र घर जग्गा कारोबार र यो सेयर कारोबारलाई चाहिँ त्यति खालको त्यो खालको प्रडक्टिभ सेक्टरमा लिन सकिँदैन त्यसले खालि चाहिँ क्यापिटललाई य ट्रान्सफर गर्ने र त्यसबाट बिचमा आएको मार्जिनलाई मात्रै यहाँले नि केसीज्यू अघि सामुहिक लगानी गर्न सके हुन्छ सरकारले त्यसको व्यवस्था मिलाउन सके हुन्छ हुन्थ्यो भनेर भन्नुभयो होइन यो त हुन्थ्यो भयो अहिले नै उपलब्ध कुनै अवसरहरू भएमा हामीले यो उत्पादन मूलक क्षेत्रलाई बुझ्न अलिकति बढी सजिलो हुन्थ्यो कि जस्तो लागेको हामी कहाँ पनि त्यो खालको बिस्तारै सुरुवात भएको छ अहिले चाहिँ अब विभिन्न हामीले सुनेका छौँ वैदेशिक रोजगारमा आएर गएर चाहिँ हैरान भएर यहाँ फर्कनुहुन्छ अनि यसपछि यहाँ फार्मिङ गर्नुहुन्छ कृषि क्षेत्रमा चाहिँ कामहरू गर्नुहुन्छ गाई पालन गर्नुहुन्छ कोठा पालन गर्नुहुन्छ त्यो एकदम चाहिँ हाम्रो के छ भने नगण्य मात्रामा भइरहेको हिसाबले हामीले देखिराखेका छैनौँ यसले चाहिँ रोजगारी सिर्जना गर्ने रोजगारीमा वृद्धि गर्ने कामहरू पनि सँगसँगै लिएर गइरहेको हुन्छ तर पनि हाम्रोमा चाहिँ त्यो खालको कामहरू हुन सकिरहेको छैन ती कुराहरू चाहिँ हामीले छिटै नै सुरु गर्नुपर्ने हुन्छ त्यो अब जस्तो त्यसलाई चाहिँ कुन कुन सेक्टरबाट कस कसले के के भूमिका खेल्न सकिन्छ त्यो चाहिँ गर्नुपर्ने त्यो सरकारले खेल्नुपर्ने भूमिकाहरू हामी पिपुल्सले ल्याउनुपर्ने अवारनेसहरू होइन हामी आफै पनि त्यसमा चेतनशील अथवा सचेत हुन सक्यौँ भने हामीले पनि केही कन्ट्रिब्युसन गर्न सक्छौँ त्यसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ केसीज्यू यहाँले अहिले जे कुराहरू भन्नुभयो यी सबै कुराहरू त व्यवहारिक नै देखिन्छन् व्यावहारिक नै हुँ पनि होइन तर यति हुँदाहुँदै पनि जस्तो हामीमा रहेको जागिरै प्रवृत्ति छ नि कहीँनिर भएको जागिरै खानुपर्ने अनि त्यो जागिरबाट नियमित रूपमा जुन तलब आइरहेको छ गर्दाखेरि एकदम जीवन सुरक्षित ठान्ने हाम्रो जुन प्रवृत्ति छ सोच छ यसले गर्दाखेरि पनि सायद हामी रोजगारीकै पछि लागिरह्यो समृद्धिका लागि भनेर हजुरले भन्नुभएको एकदमै सही हो र यो हाम्रो मानसिकता एउटा केही नभए पनि एउटा जागिर हुनुपर्छ भन्ने कुराहरू हामी पढे लेखेकोमा पनि त्यो मानसिकता छ मास्टर डिग्री डिग्री सकेपछि पनि एउटा कुनै अधिकृतको जागिर पाए चाहिँ म स्टेबल भएर रहन चाहन्थेँ भन्ने कुराहरू रहन सक्छ सबैको मानसिकता त्यस्तै नै हो तर त्यसलाई हामीले कसरी बुझ्नुपर्छ भने यो मलाई चाहिँ कस्तो लाग्छ जागिर भनेको चाहिँ यो डुबो जस्तै हो कि भनेको मतलब त्यो कहिले माथि पनि उठ्दैन रुख पनि हुँदैन र कहिल्यै मर्दा पनि मर्दैन खालि उसको जीवनयापन गर्न बाँच्नको लागि मात्रै उपयुक्त छ केही गरेर देखाउने विकास गर्ने अथवा उन्नति गर्ने भन्नेतर्फ चाहिँ जागिरले डोर्याउन सक्दैन जागिरले खाली उई आफ्नो चाहिँ नियमित दैनिक कार्यहरू गर्नको लागि मात्रै सहयोग पुर्याउँछ अन्य खालका कुराहरू अन्य खालका विकासहरू अन्य खालको समृद्धिका कुरा गर्नको लागि चाहिँ तपाईँ हामीले अथवा चाहिँ जोसुकैले पनि आफ्नो किसिमको प्रयास गर्नुपर्ने हुन्छ त्यो गरिएन भने चाहिँ उयो तपाईँले भन्नुभयो अघि त्यही जागिरेमा निर्भर रहने त्यही भन्दा माथि उठ्न नसक्ने अवस्थाहरू चाहिँ हुन सक्छन् अब यो यति व्यवहारिक कुरा पनि मानिसहरूसम्म नपुग्नु वा भनौँ मानिसहरूले यसलाई राम्रोसँग आत्मसाथ नगर्नु कारण के, के कुराले चाहिँ मानिसहरूलाई यो समृद्धितर्फ लम्कन रोकिरहेको होला यसमा चाहिँ पहिलो कुरो हाम्रो चाहिँ शिक्षा कस्तो खालको छ भन्ने कुराहरूमा पनि हुन्छ हामीले चाहिँ शिक्षा अहिले कस्तो खालको शिक्षामा शिक्षा प्रदान गरिराखेका छौँ पढाइ राखेका छौँ पढिराखेका छौँ भन्ने कुराहरूमा चाहिँ प्योर थियोरिटिकल सैद्धान्तिक कुराहरू मात्रै हामीले अँगालिरहेको छौँ त्यहीलाई रट्ने काम र जाँच पास गर्ने काम मात्रै गरिराखेका छौँ त्यहीँदेखिबाट तलै रुटबाटै शिक्षा दिने अवसरकै बेलामा चाहिँ उहाँहरूलाई सबै कुराहरू व्यवहारिक रूपमा सिकाउँदै त्यसमा चाहिँ ओरिएन्टेसन गर्न सकियो त्यसमा चाहिँ अलिकति चाहिँ मोटिभेट गर्न सकियो जागरुक गराउन सकियो भने चाहिँ त्यहाँबाट पनि अलिकति प्लस पोइन्ट हुन्छ जस्तो लाग्छ अर्को चाहिँ अवसरका कुराहरू पनि हुन्छन् ती कुराहरू गर्नलाई हाम्रा नीतिगत व्यवस्थाहरू कस्तो छन् जस्तो हामीले कुनै एउटा काम गर्न चाहन्छौँ चा। हामी कतिसम्म खुला छौँ इन्ट्री एक्जिट गर्न त्यो उसमा प्रवेश गर्न हामी कति खुला छौँ त्यसबाट बाहिर न कसरी सक्छौँ ल्यान्डिङ गर्ने अवस्थामा भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण रहन्छन् हामीले कुनै पनि कामहरू गर्नको लागि विभिन्न निकायहरूबाट लिनुपर्ने स्वीकृति यी झन्झटिल्या प्रक्रियाहरू यसले गर्दाखेरि पनि मानिसलाई आफ्नो किसिमको काम गर्नको लागि रुकावट गरिराखेको छ यो नीति नियमहरूले पनि हामीलाई अप्ठ्यारो पार्ने अवस्थाहरू छ यी पनि अलिकति सहज बनाउनु पर्नेछ अर्को युवावर्गमा व्यापक चाहिँ चे, जनचेतना फैलाउने किसिमका कार्यक्रमहरू ल्याउनु पनि जरुरी छ यो यसरी जानुपर्छ यसरी पुँजी निर्माण हुन्छ यसरी लगानी गरिनुपर्छ र यो यो क्षेत्रमा लगानी गर्दाखेरि यस्तो खालको प्रतिफलहरू आउँछ भन्ने चाहिँ प्रशार प्रशार अब जाँदा जाँदैन केसीज्यू जस्तो यो धेरै सुन्छौँ हामी पढे लेखेका व्यक्तिहरूबाट अझ बुद्धिजीवी भन्छौ नि उहाँहरूबाट कि हाम्रो मुलुकमा नागरिकहरू समृद्ध छन् मानिस मानिस त समृद्धै हो मुलुक पो समृद्ध नभएको त भनेर तर हामीले जुन समीकरण मिलाएर हेर्ने हो भने मानिस समृद्ध भएपछि बल्ल मुलुक समृद्ध हुन्छ समृद्ध मुलुकका मानिसहरू पनि यसका धेरै कन्सटेन्टहरू छन् धेरै कुरा कम्पोनेन्टहरू छन् निश्चित रूपमा तपाईँले भनेको र हामीले सोचेको पनि हामी नेपालीहरू अथवा इन्डिभिजुअल्ली व्यक्तिगत रूपमा त्यति गरिब अथवा त्यति असमृद्ध भनौँ समृद्धिभन्दा धेरै तलको अवस्थामा रहेको अवस्थाहरू हामीले सोचेको जस्तो चाहिँ पक्कै छैन किनभने हामीले विभिन्न चरणहरूमा देखौँ हामीले उपभोग गरेका सुविधाहरू शु, हेर्छौँ गाडीहरू हेर्छौँ अनि कतै सेयर खुल्लाको आवेदनहरू हेर्छौँ कतै चाहिँ लगानी गर्दाखेरि उत्सुकता देख्छौँ यी सबै कुराहरूले चाहिँ जति हामीले सोचेका छौँ त्यति मान्छ मानिसहरू गरिब छैनन् तर राष्ट्र चाहिँ एकदमै गरिब भयो भन्ने अवस्था निश्चित रूपमा यसको मेजर, मेजर समस्या चाहिँ हाम्रो अर्थतन्त्रको मेजर समस्याको कुरो गर्दा पोलिटिकल कुराहरू आउँछ राजनीतिक कुराहरू पनि आउँछ राजनीतिले जुन राजनैतिक अस्थिरताले जुन चाहिँ विकासका योजनाहरू ल्याउनुपर्ने विकासका योजनाहरू कार्यन्वयन गर्नुपर्ने त्यो समयमा नभएको कारणले अथवा चाहिँ ती पुरा नभएका कारणले हामी चाहिँ जुन हिसाबले अगाडि हुनुपर्ने त्यो भइरहेको छ जस्तो उदाहरणको लागि हामी कुनै एउटा हाइड्रो पावर सञ्चालन गर्न चाह्यौँ भने नेपालीसँग प्रशस्त रूपैयाँ छ त्यसलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने तहको नीति नियम बन्या बन्नुपर्ने आवश्यकता र त्यसलाई कार्यान्वयन कसरी गर्न सकिन्छ त्यसको ग्यारेन्टी के त्यसको प्रतिफल आउने कसरी भन्ने कुराहरूमा चाहिँ हामीले ती कुराहरू चाहिँ गर्न नसकेका कारणले चाहिँ बिजी निर्माण हुन सकिरहेको छैन हामी चाहिँ विदेशीको मुख ताकेर बसिरहनु अवस्था परिरहेको परिरहेको छ यिनै कुराहरू चाहिँ सल्टाउँदै जाने हो भने अर्थशास्त्र विषयका लेक्चर कृष्ण केसीसँग उहाँसँग हामीले समृद्धि र रोजगारीको सम्बन्धका बारेमा कुराकानी गरेका हौ यो सँगै अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि 65 पैँसठी अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजिआई सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ